नमस्कार है श्रोता बेहान यो आविष्कारको हजुरहरू माझमा म मा फेरि प्रस्तुत भएको छु एउटा नयाँ कृति लिएर नेपाली उपन्यास लिएर हाजिर भएको छु यसपालि मैले लिएको छु इन्दिरा प्रसाईजीको रणमाया यो भुटानी शरणार्थीहरूमा आधारित सामाजिक उपन्यास हो नयी प्रकाशनद्वारा प्रकाशित र यो इन्दिरा प्रसाईजीको तेस्रो उपन्यास हो ल सुनौँ है त आमा यसपालि दसैँमा मलाई कानको इयरिङ बनाइदेऊ ल हर्क मायाको कस्तो राम्रो छ हौ हर्कीले माथि डम्फू बजारको श्याम भाई सुनारकोमा बनाएको हौ मलाई पनि ठ्याम्मै हरकीको जस्तै बनाइदेऊ ल आमा ल भन न राम मायाले जिद्दी गरी। ए आमा सुन है यो संसारबार म पनि स्कुलबाट वनभोज जाँदैछु है एसपाली चाहिँ नजा छोरा बाटोमा बाटोघाटो डर मर्दो छ अस्ति पनि पहिरोले मान्छे पुऱ्यो रे नभन मैले हेरेँ भनिदिया छ कान्छु छोरो हिरा बुर्को उफ्रो नै बोल्यो मम्मा मलाई पनि आको एउटा पुतली किनिदिनु न ल हेर त मेरा नौवटा मात्र पुतली छन् एउटा भयो भने एकलाई सुन्ने द सुन्छ कान्छी रमाई ए सुनता धनमाग आमा आज दुई दिन देख शिकार खाना मनलाइ हई मैं त आज बेलुको पढ़े बने भकाउन पकाउन हई स बनाऊ मजा आको यो साल जाड़ो भी चमक जस्त बुढ़ा मंजे तमाकू तान कर आमा हो स्कूल पारी को हाट में धन दीदी भेट को थे भिनाजू भी सात जोड़ी हो पढ़ाई भिनाजुले मलाई भोलि आऊ है भनेका छन् म त आज दिदीकोमै रात बित बस्दै जान्छ है माइलो विराज सिंहले भन्यो के भनेको सासु बजेले पनि मलाई मेरी आमाले सधैँ सासुको गोडामा तेल नलगाए सुत्लिस भनेकी छिन् आमा मरिहत्ते म तपाईँलाई चिल्लो नलगाई सुत्नै जान्न के थाक्नु त्यति जाबो भात भान्सा गर्दा सबै काम त सिङ्गे दाजु र हर्कलीले गरिहाल्छन् बुहारी सुनके श्रीले सासूका ताता खुट्टामा आफ्नो चिसो हात दल्दै भनेकी थिइन् होइन हो माजननी, माजन महाजन कता जानुभयो आजकल बढै देखिँदैनन् बुढा जिउ त भिसान्सु त भइगएन पल्ला घरका बैदार बाजेले भने होइन आमा गोढा एकपल्ट राम्ररी धुप गर है सप्लाई त राम्रै छ तर पन्ध्रवटा लाइन गाईको दुध स्वाटै घटेको छ है कसैले घोटालापो पो गर्यो कि भनेर चियो बसेको होइन रहेछ पापै सोचेछु बित्थामा जेठो छोरो शमशेर बहादुरले सल्लाह दियो के हो माजननी नि बजै सँगै जोडिएको मात्र रहेछ मन त टाढै रहेछ नि हगी माइलीको कुरो छिन्यो अरे नि होइन बैदारणीले रिसाएको अभिनय गर्दै भनिन् ए आमा माल दी दी जस्तो मेरो चाहिँ बिहे नछििन हए म त पढेर गुरुआमा हुन्छु बिहे त गर्दै गर्दिन आम् मलाई गुरुआमाले मन लगाएर पढ्नु तलाई राम्रो पढ्नु आउँछ सुनमाया गुरुआमा बुझे बुझ्छौ तिमीहरूले भनेर सबै क्लासलाई भन्नुभएको छ सुनमायाले दङ्ग पढ्दै भने, सवे सवे भने यी सबैले सबैका कुरा आउँदै भन्दै गएर रनमाया बुढीले सुनिरहेन् आजकल रनमाया यी कसैसँग बोल्दिनन् दोहोरो कुराकानी कसैसँग गर्दिनन् कसरी गरून् भरि यी सबै रनमायाका आँखाका पर्दामा आउँछन् बोल्छन् बिदा हुन्छन् आजकल रनमाया जति पनि कुरा सुन्न सक्छिन् उनलाई यिनीहरूको कुरा सुन्न रमाइलो लाग्छ त्यसैले त फुर्सद भएपछि रनमाया एउटा कुनामा आँखा चिमेर यसरी घन्टौँ घन्टा एउटै ठाउँमा आँखा बसिरहँदा पनि रनमायालाई निन्द्रा लाग्दैन झर्को पनि लाग्दैन बरु उनलाई त चरम आनन्द आउँछ त्यस्तो बेलामा कसैले उनलाई बोलायो भने उनी अचक्लै रिसाउँछिन् त्यसैले अरूले उनलाई नबोलाइदिउन् भनेर उनी सबै काम धन्दा सकेपछि मात्र यसरी बस्ने गर्छिन् शिविरका मान्छे पनि हिजोआज यसरी बसेकी रनमायालाई बोलाउँदैनन् आज पनि झन्डै तिन घन्टादेखि रनमायाको त्यो अँध्यारो कुनामा बसेकी छिन् शिविरका सबै छ रनमाया बुढ़ी कसरी एक्लैस बच्ची होलीन् तर रनमा एक नाश बसिकी छिन्डिओ किबा सुनने किताब साहित्य आवाज को